कुन्जी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 अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण सँगै इन्टरनेट अनलाइनमा संसारभरि केही साथ सुनिरहनु भएको साँझ साढे छ अर्थ मन्त्रालयले आर्थिक वर्ष दुई हजार सत्तरी एकात्तरका लागि तयार पारेको बजेट सरकारले पारित गरेको छ सिंहदरबारमा आज बसेको अन्तरिम चुनावी मन्त्री परिषदको बैठकले बजेट विनियोजन अध्यादेश आर्थिक अध्यादेश राष्ट्र ऋण उठाउने अध्यादेश र ऋण तथा जमानत अध्यादेश पारित गरेको हो पारित भएपछि सरकारले अध्यादेश स्वीकृतका लागि राष्ट्रपति कार्य पठाएको सरकारका प्रवक्ता सूचना तथा संचार मन्त्री माधव प्रसाद पौडेलले जानकारी दिनुभएको छ साँझ पौने सात बजेपछि सिंहदरबारमा रहेको राष्ट्रिय योजना आयोगको सभाकक्षीमा अर्थमन्त्री शंकर प्रसाद कोइरालाले आगामी आर्थिक वर्षको वार्षिक आयवेको विवरण प्रस्तुत गर्नुहुनेछ निकासी र औद्योगिक क्षेत्रलाई बढावा दिन सीमित नयाँ कार्य कार्य समितिसहित करिब 5 खरब दस अरबको बजेट आउने अर्थ, अर्थ मन्त्रालय स्रोतले जनाएको छ राष्ट्रपति डाक्टर रामवरण यादवको चासो र राजनैतिक दलको दबावपछि सरकारले अत्यावश्यक बाहेक नयाँ कार्यक्रम समावेश नगरी बजेट ल्याउन लागेको हो जिल्ला विकास समिति चितवनमा आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा एक करोड अन्ठाउन्न लाख त्रिचालिस हजार चार सय बाह्र रुपियाँ बजेट फिरिज भएको छ यसमध्ये सामाजिक सुरक्षा शीर्षकमा एक करोड सैँतिस लाख चौरात्तर हजार छ विकास निर्माणतर्फ बिस लाख अडसठी हजार आठ सय बाह्र फिरिज भएको जिल्ला विकास समितिले जनाएको छ जिल्ला विकास समितिका सूचना अधिकृत बराम लोइटीलले दिनुभएको जानकारी अनुसार सामाजिक सुरक्षा शीर्षक अन्तर्गत वृद्ध अस्थायी अशक्त एकल महिला दलित शिशु सम्बन्धी भत्ता पुरा गरी बाँकी रकम रहेको छ जिल्ला विकास समितिको तयार पारेको यस आर्थिक वर्षको आय विवरणमा उपभोक्ता समितिले समयमा नै गर्न नसकेको कारणले विकास निर्माणका लागि आएको रकम फिर्ता भएको उल्लेख गरेको छ नेपाल सरकारले आर्थिक वर्ष दुई हजार उनासत्तरी लागि जिल्ला विकास समितिका लागि छत्तिस करोड छिहत्तर लाख बाहन्न हजार दुई सय निकासा गरेको थियो चितौनको पिप्ले साथ गढौलीमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ मृत्यु हुनेमा स्थानीय पैंतिस वर्षे भूमेश्वर ढुंगाना रहिका छन् बसको ठक्करबाट गम्भीर खाइते ढुङ्गानाको उपचारको क्रममा मेडिकल कलेज भरतुरमा मृत्यु भएको हो गई राती साढे बजे पश्चिमबाट पूर्वका लागि छुटेको बा ख तीन छ छ एक बसले ढुंगनालाई ठक्कर दिएको हो ठक्कर दिने बस र चालकलाई इलाका प्रहरीकाले भण्डाराले नियन्त्रणमा लिएको बताएको छ जिल्ला विकास समिति जीविस नगरपालि नवल प्रवासीले ठिक्का लगाउँदै आएका खोलाहरूमा असारमा शान्तसम्म ठिक्का लाग्न सकेको छैन स्वायत्त शासन एनमा टेकेर जिल्ला विकास समितिले खोलाहरूमा ठेक्का लगाउँदै आएको थियो खोलाहरूबाट उठेको रकम पारदर्शी नभएको खोलालाई खानीको रूपमा प्रयोग गरेको भन्दै स्थानीय स्तरबाट विरोध आएपछि जिल्ला विकास समितिले खोलाको ठेक्का लगाउन नसकेको हो खोलाको ठेक्काबाट जीविसले वार्षिक रूपमा चार करोड़ रुपियाँभन्दा धेरै राजस्व उठाएको छ खोलाबाट उठेको राजस्व आफ्ना नजिकका मान्छे योजना बांने और आंतरिक खर्च को नाम में सकिने भेज जिला जीवीस को काम को विरोध कर प्राकृतिक स्रोत को दोहन अर्तिर द्रूपयोग विरोध भाई खोला को ठेक्का निके घरबाल कर विरोधीको विरोध स्वरूप विगत दुई दिनदेखि बन्द रहेका चितवनका मुख्य बजार आज बिहानबाट खुलेका छन् उद्योग वाणिज्यसँग चितवन र घरबाल उपभोक्तामाझका बेच हिजो साँझ भएको सहमति पछि आजबाट व्यवसाय सञ्चालन गर्न सहमत भएका हुन् द्विपक्षीय बीच भएको सहमतिअनुसार व्यवसायीले उठाएका मागमा आधिकारिक सरकारवालासँग वार्ता गर्ने पहल बढीको भाडावृद्धि रोक्न र सलामी प्रथालाई निर्मूल गर्न पहल गर्ने लगायतका रहेको घरबाल उपभोक्तामा चितवन अध्यक्ष प्रभात ढुङ्गानाले जानकारी दिनुभएको छ यसैबीच ढुङ्गानाले व्यवसायिकको लचकतालाई घर तथा जग्गा धनीले व्यवस्था गरी कडा सङ्घर्षमा उत्रने चेतावनी पनि दिनुभएको छ आज बिहानैदेखि बजार खुलेपछि बजारमा सर्वसाधारणको चहलपल बढेको छ यसअघि दुई दिन बजार बन्द हुँदा अत्यावश्यक सामान किन्नबाट समेत उपभोगेका थिए नेपाल सरकारले घरबाल सम्बन्धी स्पष्ट नीति नबनाउँदा घरधनीले आफूसँग मनलाग्दी भाडा लिने गरेको घरवाला बस्नेहरूको गुनासो रहेको छ चितवनमा करिब एघार हजार घरवाल उपभोक्ता भएको मचको आँकडा रहेको छ सुनचाँदीको भाउ चार दिन यता घटबड हुन सकेको छैन गएको बिहिबारदेखि नै सुनको भाव तोलाको पचास हजार चार सय रूपियाँमा स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ यस्तै चाँदी पनि आठ सय तोलामा कारोबार भइरहेको छ सब पालु अर्पण जनावाजको अर्पण जनावासमा हाम्रो प्रश्न छ ग्यास व्यवसाय संयुक्त सङ्घर्ष समितिले कमिसन वृद्धिको माग राख्दै आन्दोलन घोषणा गरेको प्रति तपाईँ के भन्नुहुन्छ एक कुरा ठिकै हो बेउचित मापदण्ड हुनु पर्यो सी सबैले सबैमा कमिसन खोजे के होला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 कालो ट्राफिक खबरको यति नारायणगढ एटवाडा बेरगंज सड़क खण्ड खुल्ला छ त्यस्तै गरी नारायण मोगलिन मोगलिन नौबिसे काठमाडौँ सड़क खण्ड मोगलिन दमौली पोखरा सडक खण्ड र नारायणगढ फ्रासी बुटोल सड़क खण्ड पनि खुल्ला छ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 स्थानीय समाचारको अन्त्यमा छौँ तपाईँको गाउँठाउँमा पनि कुनै घटना दुर्घटना भएका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोला हामीलाई सम्झने फोन नम्बर हो सुन्ना छप्पन्न पाँच त्रिसठी नम्बर शून्य छप्पन्न इमेल इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ इमेल ठेगाना हो रेडियो अर्फण न्युज एट जिमेल त अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्ल डट रेडियो फन्ड डट कमबाट पनि संसारभरि के साथ सुनिरहनु भएको साँझ साढे छ बजीको अर्पण स्थानीय समाचार सकियो म सुजिता हमाल बिदा भएँ नमस्कार एस मल्टी र्निंगडेमी मैथ साइंस रेस्ट टेस्ट पांच विषय में मत एसएलसी प्लस टू कर पाइने साथ ही इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर